अझै गाउन बाँकी छ चुहिएको छानो हाम्रो छाउन बाँकी छ कसले फेरि बाँध लगायो हाम्रो खुसीमाथि कसले फेरि बाँध लाग्यो हाम्रो खुसीमाथि उदास आखा भित्र चमक आउन बाँकी छ चुहिएको छानो हाम्रो छाउन बाँकी छ भर्खरै त छितिजाको ढोका खुलेको छ भर्खरै त छितिजाको ढोका खुलेको छ प्यारो सूर्य आकाशमा ल्याउन बाँकी छ चुहिएको छानो हाम्रो निर्माणमा जुटेका ती हातहरूलाई निर्माणमा जुटेका ती हातहरूलाई धेरै धेरै कामहरू भ्याउन बाँकी छ चुहिएको छानो हाम्रो छाउन बाँकी छ युगौदेखि कार्यशील तमाम जिन्दगीले युगौदेखि कार्यशील तमाम जिन्दगीले पसिनाको मोल अझै पाउन बाँकी छ चा, चाहनाको गीत अझै गाउन बाँकी छ चुहिएको छानो हाम्रो बाँकी छ नमस्कार गजलकार ललिजन रावलज्यूको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 काफियाको का यो बसाइको सुरुवातमा म गजल वाचन नै गर्न गइरहेको छु यो गजल रहेको छ सीता प्याकुरेल सबै मानिस हतारमा छन् कहाँ पुग्ने होला सबै मानिस हतारमा छन् कहाँ पुग्ने होला पराई हुनिया या कहाँ पुग्ने होला जिन्दगीको अन्तिम लक्ष्य घाट नै हो सबैको जिन्दगीको अन्तिम लक्ष्य घाट नै हो सबैको ढल्छ जल्छ आखिर यो तहाँ पुग्ने होला पढाइ हुन् या आफन्तजन कहाँ पुग्ने होला मान्छे मात्रै कहाँ हो र हतारमा छ प्रकृति मान्छे मात्रै कहाँ हो र हतारमा छ प्रकृति आफ्नै बेगमा बहो पवन कहाँ पुग्ने होला पढाइ हुनिया आफन्तजन कहाँ पुग्ने होला म भन्दा अघि अघि लम्कँदै थियो मेरो छाया म भन्दा नि अघि अघि लम्किँदै थियो हतार रहेछ पढाइ हुन् आफन्त झन कहाँ पुग्ने होला उसको सास यस कारण उसको सास यस कारण रेछ रोकिएको दुख गरी कमाको झन कहाँ पुग्ने होला पढाइ हुन् आफन्त झन कहाँ पुग्ने होला रङ्गमंश हो यो दुनियाँ कलाकार हो हामी रङ्गमञ्च हो यो दुनियाँ कलाकार हौ हामी गर्दै अनेक नाटक देखेसी अचम्मित भई स्वच्छ आफन कहाँ पुग्ने होला सबै मानिस हतारमा छन् कहाँ पुग्ने होला पढाइ हुन् आफन्त निलकण्ठ नगरपालिका एक ढादिङ सिउडीबारकी गजलकार सीता प्याकुरेलज्यू उहाँ हाल सातोबाट ललितपुरमा बस्दै हुनुहुन्छ उहाँको यो मिठो गजल वाचन गरेर सुनाइसके अब फेरि म अर्को गजल वाचन गर्न गइरहेको छु यो गजल ताम्ली छा साथ उदयपुरका गजलकार रोदुङ आम्बोटेलीको हो उहाँको गजल यसरी सुरु हुन्छ म हुर्किए हरियाली हराभरा अगाडि देखिएन सहर कुना कन्दरा अगाडि म हुर्किए हरियाली हराभरा अगाडि देखिएन सहर कुना कन्दरा अगाडि ज्ञानको आधार त पाठशाला थिएन ज्ञानको आधार त पाठशाला थिएन धेरै सिके आमाबाट कखरा अगाडि देखिएन सहर कुना कन्दरा अगाडि देखाउँछ सरकार समानता देख्दैछु देखाउँछ सरकार समानता देख्दैछु उभिरहेछन् महल ती अगाडि देखिएन सहर कुना कन्दरा अगाडि सुन्दर रूपको आलोचना धेरै गरियो सुन्दर रूपको आलोचना धेरै गरियो कसरी सम्हालु मन अप्सरा अगाडि देखिएन सहर कुना कन्दरा अगाडि औका सपना सजाउन नजान्दा औका थेरि सपना सजाउन नजान्दा उभि रहेछ जिन्दगी कठघरा अगाडि देखिएन सहर कुना कन्दरा अगाडि भिन्चीको जीवनीले प्रभाव देखाएन भिन्चीको जीवनीले प्रभाव देखाएन गुलेली ताकिन्छ आफू चरा अगाडि महुर्किए हरियाली हराभरा अगाडि देखिएन सहर कुना कन्दरा अगाडि रोदुङ गाद। आम्बो टेलीको यो सुन्दर गजल वाचन गरेर सके अब भने कार्यक्रम कापयामा एउटा छोटो व्यापारिक विश्रामको समय भइसकेको छ रेडियो झापा एक सय दशमलव सात मेगाजको तरङ्गलाई छोडेर कतै नजानु होला यो युद्धको अन्त्य त्यस दिन हुनेछ यो युद्धको अन्त्य त्यस दिन हुनेछ जब हातमा एक टुक्रा जमिन हुनेछ बेपत्ता भाइ बेचिए दिदी भेटिएसी बेपत्ता भाइ बेचिए दिदी भेटिएसी हाम्रो पनि दसैँ रङ्गिन हुनेछ जब हातमा एक टुक्रा जमिन हुनेछ म त्यो विज्ञानको पर्खाइमा छु म त्यो विज्ञानको पर्खाइमा छु मान्छेको मन जाँच्ने मेसिन हुनेछ यो युद्धको अन्त्य त्यस दिन हुनेछ आउँछ पक्कै आउँछ तिमीलाई भेट्न आउँछ पक्कै आउँछ तिमीलाई भेट्न जुन दिन ऊ आफन्त विहीन हुनेछ यो युद्धको अन्त्य त्यस दिन हुनेछ मैले कमाएको मान्छे तिति हुनेछन् मैले कमाएका मान्छे तिति हुनेछन् म मर्दा जसको मुहार मलिन हुनेछ यो युद्धको अन्त्य त्यस दिन हुनेछ जब हातमा एक टुक्रा जमिन हुनेछ नेपालका स्थायी निवासी गजलकार अमला अधिकारी र हृदयको आवाजलाई गजलद्वारा स्वर भरिएको कार्यक्रम काफियाको साथमा हुनुहुन्छ काफियाको यो बसाईमा अगाडि बढ्ने क्रममा मेरो हातमा अहिले मन्जु अन्जना जीवको गजल रहेको छ उहाँको गजल यसरी भग बसेको छु मनको भारी बिसाएर चौतारीमा बसेको छु मनको भारी बिसाएर चौतारीमा दिलैभरि उनको माया फिजाएर चौतारीमा धड्कनले त उसैलाई खोजी रहँदा पल पल धड्कनले त उसैलाई खोजी रहँदा पल, पल। बोलाउँथे प्यारे भन्दै रिजाएर चौतारीमा दिलैभरि उनको माया फिजाएर चौतारीमा सम्झना छ दुवैलाई हाम्रो माया छुटेको दिन सम्झना छ दुवैलाई हाम्रो माया छुटेको दिन बचनैको बाँडले हान्डा गिराएर चौतारीमा दिलैभरि उनको माया फिजाएर चौतारीमा सम्झिएर टोलाउँछु अझै पनि विगतहरू सम्झिएर टोलाउँछु अझै पनि विगतहरू टाढा बन्यो मलाई जिउन सिकाएर चौतारीमा बसेको छु मनखुभारी बिसाएर चौतारीमा खोजी राख्छ जताततै यो मनले निष्ठुरी खोजिराख्छ ततै यो मनले निष्ठुरीलाई अन्जान भयो खुसीहरू छिनाएर चौतारीमा बसेको छु मनको भारी पिसाएर चौतारीमा भरी उनको माया फिजाएर चौतारीमा के गजलकार मन्जु अन्जनाज्यूको यो मिठो गजल वाचन गरेर सुनाइसके अब मेरो हातमा अर्को गजल रहेको छ राजकुमार भुजेल शाजनज्यूको उहाँको गजल यसरी सुरु हुन्छ कोही पुरस्कृत सदा खराब हरकत गरेर कोही पुरस्कृत सदा खराब हरकत गरेर र कोही तिरस्कृत दुःख अनवरत गरेर भोलि सम्झिएर फर्की आउला नआउलान् भोलि सम्झिएर फर्की आउला नआउलान् गएका त छन् सम्झौतामा दस्तखत गरेर र कोही तिरस्कृत दुख अनवरत गरेर वियोगीहरूको सम्मेलनले यो निर्यो कि वियोगीहरूको सम्मेलनले यो निर्ल गरियो कि बिछोडको घाउले पोल्छ फत फत गरेर कोही पुरस्कृत सदा खराब हरकत गरेर जो आफ्नो छायालाई सपथोक मानिरहेछन् जो आफ्नो छायालाई सपथोक मानिरहेछन् के पाउँछौ त्यस्ताको खुसी जफत गरेर कोही पुरस्कृत सदा खराब हरकत गरेर र कोही तिरस्कृत दुःख अनवरत गरेर भाई, राजकुमारीठ गजल वाचन करफिया में पोल सांगीतिक कोशी पेलाम पथी को शब्द हरिमशाल संगीत स्वर में यो मीठ सा गजल स्वीकार rua ira gayoti mi aap haso tar malai rua ira gayoti mi amalai ruva ila kayoti रुवाए गयो तिमी तर आजतिम ले तिमी सामु मात्र जोक्षु भन्थे तर आज तिमले लेमी सामु मात्र जोक्षु भन्थे तर आज तिमीले सबैका सामु से मेरो झुकाएर गयो तिमी झुकाएर गयो तिमी आफू हँस्यो तर मलाई रुवाएर गयो तिमी दाखेरी ओ सध सधै हस्थ्यो यो मन तिमी साथ हुँ द खेरी सध सधै हस्थ्यो यो मन सधे हस्यो मन तिमी साथ हुँदाखेरि हस्ने छैन अब कहिले रा गयो तिमी दुखाए रा गयो तिमी आफू हास्यो तर मलाई आए पाय रख तेमें छमी पत्ता लायो पन यो मुटुको छामी छामी पतलायो ओ मलपन यो मुटुको छामी छामी प तलायो तलायो कोमल पनि यो मोटोको त्यहीबाट प्रहार गरी फुटाएर गयो तिमी फुटाएर गयो तिमी आफू हँस्यो तर मलाई बुद्ध जन्मेको हुनेले देश बनाउँछ विदेशीको इसारामा आफ्नै राष्ट्रिय झन्डा जलाउँछ अनि भन्छ ऊ सधैँ म राष्ट्रवादी हुँ राष्ट्रलाई माया गर्छु अनि भन्छ ऊ सधैँ म राष्ट्रवादी हुँ राष्ट्रलाई माया गर्छु जनता बुझ्दैनन् के हुँदैछ उही सोझा जनता फसाउँछ विदेशीको इसारामा आफ्नै राष्ट्रिय झन्डा जलाउँछ फेरि जनतासँग जाँदै आफ्नो विजयको भिख माग्दै फेरि जनतासँग जादै आफ्नो विजयको भिख माग्दै गलामा मालासँगै रङ्गिएपछि जनता, मा माला जनता थर्काउँछ विदेशीको इसारामा आफ्नै राष्ट्रिय झण्डा जलाउँछ गरिबीमा पिल्सिएका पीडितको नाउमा राहत मागे गरिबीमा पिल्सिएका पीडितको नाउमा राहत मागी खोक्रो स्वाभिमान भित्र भित्र तलुवा चाट्नेहरू अगाउँछ विदेशीको इसारामा आफ्नै राष्ट्रिय झण्डा जनाउँछ महँगी बन्द हडताल भ्रष्टाचारबाट मुक्त बने खोइ अब महँगी बन्द हडताल भ्रष्टाचारबाट मुक्तमा आफ्नै सुरेश कैरे वि गजल संगे, काफियाको यो स्वागत राष्ट्रप्रेमी का गजल सँगै काफिया गजलकार अनुराग गोविन्दिम्रो लागि अक्षरहरू तिम्रो लागि अक्षरहरू केर्नसम्म के रे माया शब्दकोशमा बेर्नसम्म बेरे निया खोजिरहेटिज पारीबाट नियालेर खोजी रहे छिटिज पारीबाट नभेटुन्जे लिआमा हेर्न सम्म हेरे माया शब्दकोशमा झरना जस्तै यादहरू छल्किएर जाँदा झरना जस्तै यादहरू छल्किएर जाँदा काँडे तारको बार बुनी घेर्न सम्म घेरूपी शब्दकोशमा सम्म बेरे दियो ट खोज्दा खोज्दै थाके आफ्नै दिलको कुना कुना फेर्नसम्म फेरे तिम्रो लागि अक्षरहरू केर्नसम्म केरे माया रूपी शब्दकोशमा यो सुन्दर गजल गोविन्दीर कोरियामा रहनुभएका गजलकार कमल परिहार जूको उहाँको गजलका शेर सुकुम्बासी खारेजीको केसा आएपछि सुकुम्बासी खारेजीको केसा आएपछि भत्काइए घर आदेश आएपछि बस्तीभरि सबैलाई एउटै चिन्ता हुनेछ बस्ती बस्तीभरि सबैलाई एउटै चिन्ता हुनेछ कति मर्लान् कति बाँच्लान् राक्षस आएपछि भत्काइएला जम्मै घर आदेश आएपछि त्यति ठुलो हास पनि नगरौं भो सरकारबाट त्यति ठुलो आश पनि नगरौं भो सरकारबाट पठाइदेला भाग लगाउँदा शेष आएपछि भत्काइएला जम्मै घर आदेश आएपछि भन्नलाई त भन्छौ तिमी किन चिन्ता लिन्छौ भन्नलाई त भन्छ तिमी किन चिन्ता लिन्छौ तिम्रो पनि मन पग्लेला सुर्खेश भत्काइएर आए आदेश आएपछि जुन घरमा दुख राखी हिँडेको थियो परदेश जुन घरमा दुख राखी हिँडे को थियो परदेश बिर्सिदेला घर पुरानो नरेश आएपछि सुकुम बासी खारेजीको केसा आएपछि भत्काइएला जम्मै घर आदेश आएपछि गजलकार कमल परियार ज्यूको यो मिठो गजल पछि भने कार्यक्रम काफियामा अर्को व्यापारिक विश्रामको समय भइसकेको छ रेडियो झापा एक सय दशमलव सात मेगा तरङ्गलाई छोडेर कतै नजानु होला केही बोल्दैन ऐनाले गुडियालाई केही बोल्दैन ऐनाले गुडियालाई सुहाएको हो गुडिया फरियालाई म आफ्नै मनलाई त टेर्दिनँ अचेल म आफ्नै मनलाई त टेर्दिन अचेल कसरी टेर्नु खोइयो दुनियालाई, सुहाएको हो गुडिया फरियालाई कमजोर त सजिलै हारिदिन्छ नि यहाँ कमजोर त सजिलै हारिदिन्छ नि यहाँ जितेर देखाउनु मैले बलियालाई सुहाएको हो गुडिया परियालाई सक्छौ भने तागत देखाउ पहाडसँग सक्छौ भने तागत देखाउ पहाडसँग किन मार्छौ तिमी सानो उपयालाई केही बोल्दैन ऐनाले गुडियालाई सुहाएको हो गुडिया फरियालाई फर्कपुर चार ओखलडुङ्गा स्थायी घरवै हाल गोङ्गाबु चार नया बस पार्कमा बस्दै रहनुभएका गजलकार उदासी राज राज्यूको यो मिठो गजलसँगै काफियाको यो रात्रिकालीन बसाइमा पुनः स्वागत गर्दछु तपाई अहिले रेडियो झापा एक सय दशमलव अर्को गजल नै वाचन गर्न गइरहेको छु यो गजल रहेको छ दैलेख डाँडीमारीका गजलकार अन्जान चेतनज्यूको उहाँको गजल यसरी सुरु हुन्छ हातहरू समाउँछु नसकिने तिम्रा हातहरू सकि नसकिदिनेछु अझै साथहरू बल्झिरहन्छन् यादहरू घरिघरि बल्झिरहन्छन् यादहरू घरिघरि सम्झिन्छु गुम्सिएका रातहरू सकि नसकिदिनेछु अझै साथहरू सुन्छु गाउँ घरमा कुरा काट्छन् रे सुन्छु गाउँ घरमा कुरा काट्छन् रे तिम्रो मेरो मिल्दैन भन्छन् जातहरू सकि नसकिदिनेछु अझै साथहरू नसुन्नु अरुका कुरा कहानी गरेको नसुन्नु अरूका कुरा कहानी गरेको घरमा सम्झाउँछु म आफ्ना घातहरू सम्झाउँछु नसकिने तिम्रा हातहरू नसकी नसकिदिनेछु अझै साथहरू अन्जन चेतन यो गजल पछि म फेरि अर्को गजल वाचन गर्न गइरहेको छु यो गजल रहेको छ पोखरा कास्कीका गजलकार सन्तोष देवकोटा जेऊहाँको गजलका शेर जुधेपछि नजर खबर आएको छ जुधेपछि नजर खबर आएको छ नुहाउनी वञ्चन पत्थर खबर आएको छ दिनेले विदा दिए हल्लाउँदै हात दिनेले बिदा दिए हल्लाउँदै हात पुगेपछि सहर खबर आएको छ नौनी वंशक पत्थर खबर आएको छ ऊ कलमलाई हतियार बनाएर ऊ कलमलाई हतियार बनाएर बन्दै छ रे हिटलर खबर आएको छ नौनी वञ्चन पत्थर खबर आएको छ आमा बाबा आश्रममा छाडेर छोरो आमा बाबा आश्रममा छाडेर छोरो सहरतिरे बेखबर खबर आएको छ नौनी वञ्चन पत्थर खबर आएको छ यी फुल चन्द्रमा र ती कुनै तारा छैनन् यी फुल चन्द्रमा र ती कुनै तारा छैनन् उनी भन्दा सुन्दर खबर आएको छ जुधेपछि नजर खबर आएको छ नुहाउने वञ्चन पत्थर खबर आएको छ गजलकार सन्तोष देवकोटाज्यूको यो मिठो गजल थियो उहाँको गजल पछि भने कार्यक्रम काफियामा अर्को साङ्गीतिक शैली पचकाने बेला भएको छ चा। प्रदीप चापाको शब्द गैरे सुरेशको सङ्गीत र प्रमोद खरेलको स्वरमा रहेको यो मीठो साङ्गीतिक गजल स्वीकारर्नुहोला कसको फिक्री हुन्छ तिम्रो सहरमा कसलाई कसको फिक्री हुन्छ तिम्रो सहरमा मान्छे मान्छे मान्छे पनि बिक्री हुन्छ तिम्रो सहरमा कसलाई कसको फिक्री हुन्छ तिम्रो सहरमा कसलाई कसको फिक्री हुन्छ तिम्रो सहरमा to tune sapna <laughs> <laughs> <laughs> तिम्रोरमा तिम्रो सहरमा कसलाई कसको बिक्री हुन्छ तिम्रो सहरमा कसलाई कसको बिक्री कसलाई कसको बिक्री हुन्छ तिम्रो बुढा भए बा हलो समा सक्दैनन् बाँझै छोडी खेतबारी आए आमा परदेश पढ्ने लेख्ने आशा मारी आए आमा परदेश तिमी भन्थ्यौ नि बाबु कहिल्यै पनि नहार्नु तिमी भन्थ्यौ नि बाबु कहिले पनि नहार्नु आज सबै बाजीहारी आए आमा परदेश पढ्ने लेख्ने आशा मारी आए आमा परदेश साहुले एका बिहानै ऋणको भारी बिसाउँदा साहुले एका बिहानै ऋणको भारी बिसाउँदा पर्ख आइसाल भन्देटारी आए आमा परदेश गहभरिया सुझारी आए आमा परदेश छुट्टिने बेला आमा छोराको मन रुन्छ भने छुट्टिने बेला आमा छोराको मन रुन्छ भने बोक्दै थियो घाँसको बारी आए आमा परदेश गहभरी आँसु झारी आए आमा परदेश पढ्ने लेख्ने आँसा मारी आए आमा परदेश बाँझै छोडी खेताबारी आए आमा परदेश आज सबै बाजी आए आमा परदेश खेत घर गई, हाल बादल पारीको देशमा रहनुभएका गजलकार समीर सिङ्गरज्यूको कािकालीन पुन स्वागत गर्दछु समीर सिङ्गरज्यूको यो अत्यन्तै सुन्दर गजल पछि म फेरि अर्को गजल वाचन गर्न गइरहेको छु सिन्धुलीका गजलकार सुनिल जलनज्यूको यो गजल यसरी सुरु हुन्छ बाँच्ने आशाहरू यहाँ मरिरहेछन् बाच्ने आशाहरू यहाँ मरिरहेछन् खुसीहरू बसाए सरिरहेछन् नदी भएका छन् अचेल यी आँखाहरू नदी भएका छन् अचेल यी आँखाहरू आँसुको भेल बनि झरिरहेछन् खुसीहरू बसाए सरिरहेछन् मेरो घर जलाएर तिम्रो आफन्त मेरो घर जलाएर तिम्रो आफन्त तिम्रो बिहेको तयारी गरिरहेछन् आँसुहरू भेल बनि झरिरहेछन् माया ठुलो या विश्वास मान्छेहरू भ्रममा परिरहेछन् बाँच्ने आशाहरू यहाँ मरिरहेछन् बाहरूलाई सोध नहुनुको पीडा बाहरूलाई सोध नहुनुको पीडा जो पानी खाएर पेट भरिरहेछन् बाँच्ने आशाहरू यहाँ मरिरहेछन् खुसीहरू बसाइ सरिरहेछन् सुनिल जलनज्यूको यो सुन्दर गजल वाचन गरेर सुनाइसके अब फेरि म अर्को गजल नै वाचन गर्न गइरहेको छु गोर्खा घर भई हाल अबुधाबीमा रहनुभएका गजलकार पूर्ण जीको गजल यसरी सुरु हुन्छ गाउँबाट बस्ती उठाए सहर छिर्न थाल्छ मान्छे गाउँबाट बस्ती उठाए सहर छिर्न थाल्छ मान्छे भोको पेटको आस्था लुटाए सहर छ थाल्छ मान्छे परिश्रमी हातलाई पनि सुख मिल्ने भाँडो भित्र परिश्रमी हातलाई पनि सुख मिल्ने भाँडो भित्र पापी मनको रहर जुटाई सहर छिर्न थाल्छ मान्छे भोको पेटको आस्था लुटाई सहर छिर्न थाल्छ मान्छे जिन्दगीको लाचारपनलाई संसार हाँक्ने आहुतिमा जिन्दगीको लाचारपनलाई संसार हाक्ने आहुतिमा आफन्तको साइन टुटाई सहर छिर्न थाल्छ मान्छे भोको पेटको आस्था लुटाई सहर छिर्न थाल्छ मान्छे निराशताको संहार भित्र प्यासी मनलाई बुझाउन निराशताको संहार भित्र प्यासी मनलाई बुझाउन वेदनाको पत्थर फुटाई सहर छिर्न थाल्छ मान्छे भोको पेटको आस्था लुटाई सहर छिर्न थाल्छ मान्छे सदाबहार फुल जस्तै फुलाउन जिन्दगीलाई सदाबहार फुल जस्तै फुलाउन जिन्दगीलाई कोपी लामै भ्रमर छुटाए सहर छिर्न थाल्छ मान्छे गाउँबाट बस्ती उठाए सहर छिर्न थाल्छ मान्छे भोको पेटको आस्था लुटाए सहर छिर्न थाल्छ मान्छे गजलकार पूर्णजीको यो सुन्दर गजलको प्रस्तुति सँगै अब कार्यक्रम काफियामा अर्को व्यापारिक विश्राम राख्ने बेला भइसकेको छ रेडियो झापा एक सय दशमलव सात मेघाजको तरंगमै रहनुहोला जुनी भरको लागि यो दिल बनाएर जुनी जुनी भरको लागि यो दिल बनाएर छोडि गयौ आज फेरि किन खिल बनाएर तिमी सँगै जुनी काट्छु भन्थ्यौ सधैँ तिमी तिमीसँगै जुनी काट्छु भन्थ्यौ सधैँ तिमी भत्काइ गयौ किन मनको मन्जिल बनाएर छोडी गयौ आज फेरि किन खिल बनाएर सँगै जिउने सँगै मर्ने आश देखाउँदै तिमीले सँगै जिउने सँगै मर्ने आशा देखाउँदै तिमीले धोका दियो मलाई मनको वकिल बनाएर जुनी जुनी भरको लागि यो दिल बनाएर मेरो मायामा के कमी थियो र सानो आज मेरो मायामा के कमी थियो र सानो आज चुप्ता गर्यो सबै तमसुख अनि बिल बनाएर छोडि गयो आज फेरि किन खिल बनाएर तिम्रो मायामा सधैँ अमर बन्ने सपना मेरो तिम्रो मायामा सधैँ अमर बन्ने सपना मेरो विफल बनायो मनको तालचा तालसा बनाएर जुनी जुनी भरको लागि यो दिल बनाएर छोडि गयो आज फेरि किन खिल बनाएर गजलकार अमर मगर भागबुक ज्यूको यो मिठो गजलसँगै काफियाको यो रात्रिकालीन बसाइमा तपाईँहरूलाई पुनः स्वागत गर्दछु तपाईँ अहिले रेडियो झापा एक सय दशमलव सात मेगाजको तरङ्गमा तपाईँ केही कथा व्यथा र हृदयको आवाजलाई गजलद्वारा स्वर कार्यक्रम काफियाको साथमा हुनुहुन्छ तपाईँहरूको गजल प्रस्तुतिको क्रम, क्रममा आजको तपाईँको गजल मध्ये अन्तिम गजलमा वाचन गर्न गइरहेको छु धनकुटाका गजलकार ईश्वर दहालुन्छ काँरो जिउको यो गजल यसरी पहिला नदी बग्ने छ अनि किनार बन्ने छ पहिला नदी बग्ने छ अनि किनार बन्नेछ यसरी केही बनाउनु अघि विचार बन्नेछ मैले कसैको लागि मुटु जुवामा राखेको छु मैले कसैको लागि मुटु जुवामा राखेको छु परि गए प्यार बनला, न परे उपहार बन्नेछ यसरी केही बनाउनु अघि विचार बन्नेछ तिमीले पिरती लगाउँदै यो सोच्नु तिमीले पिरती लगाउँदै यो सोच्नु अब सम्पत्ति हामी बिचमा दिवार बन्नेछ यसरी केही बनाउनु अघि विचार बन्नेछ पढाइकै दुःखमा पनि छोरो हाँसेन कहिले पढाइकै दुखामा पनि छोरो हाँसेन कहिल्यै यो की पागल बन्नेछ की गजलकार बन्नेछ पहिला नदी बग्नेछ अनि किनार बन्नेछ देशको निम्ति लडेर केही हुने छैन यहाँ देशको निम्ति लडेर केही हुने छैन यहाँ बस एक दिन सालिक र समाचार बन्नेछ देशको निम्ति लडेर केही हुने छैन यहाँ बस एक दिन सालिक र समाचार बन्नेछ पहिला नदी बग्नेछ अनि किनार बन्नेछ यसरी केही बनाउनु अगी विचार बन्नेछ हामी काफियाको आजको व्यवसायको अन्त्यतिर आइपुगेका छौँ अबको पालोमा एउटा कोसिली गजल पचकन तपाईँसँग अनुमति मागे यो कोसिली गजल गजलकार विक्रम विवसज्यूको गजल, गजल संग्रह जेल यो मीठो मौका खोज्दै आउँदैन तान्न सिक्नु पर्छ मौका खोज्दै आउँदैन तान्न सिक्नु पर्छ आफै आफ्नो जिन्दगानी धान्न सिक्नु पर्छ निशानामा अर्जुन बन जित्ने भए बाजी निशानामा अर्जुन बन जित्ने भए बाजी जहाँ ताक्यो त्यही ठाउँ हान्न सिक्नुपर्छ आफै आफ्नो जिन्दगानी धान्न सिक्नुपर्छ जता भाँचियो उतै खस्ने कुलो नारी होइन जता भाचियो उतै खस्ने कुलो नारी होइन मन परेको जोडा आफ्नो छान्न सक्नुपर्छ आफै आफ्नो जिन्दगानी धान्न सक्नुपर्छ पानी होइन जिन्दगानी फर्की फर्की आउने पानी होइन जिन्दगानी फर्की फर्की आउने अस्तित्वलाई सर्वोपरि मान्न सिक्नु पर्छ आफै आफ्नो जिन्दगानी ढान्न सिक्नुपर्छ चन्द्रमाथि पैतालाले किच्ने आँटा गर चन्द्रमाथि पैतालाले किच्ने आँटा गर सङ्घर्षलाई जिन्दगानी ठान्न सिक्नु पर्छ मौका खोज्दै आउँदैन तान्न सिक्नुपर्छ आफै आफ्नो जिन्दगानी धान्न सिक्नुपर्छ अब भने हामी कार्यक्रम काफियाको अन्तिम समयमा आइपुगेका छौँ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 हामीसँग फेसबुकमा जोडिन चाहनुहुन्छ भने काफिया वान जिरो जिरो सेभेन एट द रेट काफिया रेडियो झापालाई खोजेर फ्रेन्ड रिक्वेस्ट पठाउन सक्नुहुन्छ तपाईँहरूसँग भएका गजलहरू हाम्रो इमेलमा वा फेसबुक एकाउन्टको टाइम लाइन वा म्यासेज बक्समा पठाउनु भयो भने हामी पक्कै पनि वाचन गर्ने नै छौँ अर्को हप्ता यही समयमा भेट्ने बाचा गर्दै यो मिठो साङ्गीतिक गजल छोडेर बिदा हुनुपर्ने बेला भइसकेको छ व्यवसायबाट बिदा दिनुहोस् म विकास सापकोटालाई तपाईँहरूको साता शुभ रहोस् गजलमय बनोस् शुभरात्री झड चुके जो फेर पिसा झड चुके जो के पहान पेसा इस्कु मि हामी पतङ्गो की ला पड़ी हैं, है, पर किसी के जलाए हे कुछ पतंगों की ला पड़ी हैं, पर किसी के